पाइन कान्छ जीवन हो तला पा देउ फेरिन्तलाई माया यो पाेउो फेरलाई माया घोषालु गंगा को गङ्गा प्लेट ढुङ्गा सृङ्गारी दिउँला सुनको चुरा माया लाए गौन कोरिया दिउ रे स्वामी पछ पटिरो पाइन गांधी जीवन मतल पानी देखे रंजल माया को साल पानी देव जो फेरंत दे लाई माया को सालों ै जाउँला पानी ल्याउला एक खाउँला दुई कि ल्याउला माया तिमीलाई चार पाटे गोजीमा सुरे र पाटे टेरोन गी दिवतला पानी देउरलाई मायाको सानो पानी देउरलाई माया बाँधी देउ यो फेरि अन्त माया गोसँग बाँधि देउ यो फेरि अन्तलाई माया गोसँग